नमस्कार रेडियो कार्यक्रम सुरक्षित समुदाय हाम्रो अभिप्रायमा सहकर्मी महेन्द्र र प्राविधिक मित्र वीरेन्द्रसँगै म कार्यक्रम प्रस्तुता गवनको अनि स्वागत पनि रेडियो कार्यक्रम सुरक्षित समुदाय हाम्रो अभिप्रायलाई सेभ द चिल्ड्रेनले सहयोग गरेको छ भने आरएसडीसी देवङग सुनसरी र पपुलर एफएम नाइन्टी नाइन संयुक्त साझेदारीमा तयार गरेको हो रेडियो कार्यक्रम सुरक्षित समुदाय हाम्रो अभिप्रायमा हामी संरक्षणबाट वञ्चित रहेका वा त्यस्ता संरक्षणबाट वञ्चित हुन सक्ने सम्भावना रहेका बालबालिकाहरूलाई पुनर्स्थापन गर्नका लागि सबै सरकारवालाहरूको भूमिका तथा राज्यको दायित्वसँगै स्थानीयवासीहरूको सहभागिता अन्तर्गत उनीहरूको विचारलाई समेट्ने प्रयास गर्दछौ यो कार्यक्रममा त्यसैले तपाईँको परिवार छरछिमेक समाज समुदाय तथा अन्यत्र रहेका त्यस्ता बालबालिकाहरूको महत्वपूर्ण बारे जानकारी गराउन हामी सबैको दायित्व रहेकोमा हामी विश्वस्त छौ यो कार्यक्रम बुधबार साँझ बजे बजेदेखि सात बजे बजेसम्म मात्र पपुलर एफएम 99.5 नाइन पोइन्ट फाइभ मेगा हर्चको तरंगबाट र संसारको कुनै कुनाबाट सुन्न चाहनुहुन्छ भने तपाईहरूले डब्लूडब्लूब्लू पपुलर एफएम डट नेट डट एनपीमा लगन गरी सुन्न सक्नुहुनेछ बालबालिका शान्ति क्षेत्र हुन् समिन्न अंग हुन। यही यार्थता आधिकारिक रही हाल का दिन बाल बालिका का मुद्दा संस्थागत रूप में ना बाल अकारी महासंधि अनुसार बाल अधिकार संरक्षण संवर्धन परिपालना और पिपूर्ति को प्राथमिक दायित्व राज्य में जांच प्रतिबद्धता को हिस्बले अंतरराष्ट्रीय जगत निक्कै नै अगाड़ी देखिन्छ बाल बालिकाको हितलाई मध्यनजर राखी राष्ट्रिय स्तरमै पहिलो पटक नेपालको अन्तरिम संविधान दुई हजार त्रिसठीको मौलिक हकमा बाल बालिकाको मुद्दालाई समावेश गरिएको छ बाल अधिकार सम्बन्धी कानून एम नीति नियमहरू निर्माण भएको अवस्था छ नेपाल सरकारले आर्थिक वर्ष दुई हजार चौसठी पैंसठी दुई लागि तीन वर्षीय नयाँ राष्ट्रिय योजना लागू गरेको थियो जसभित्र बाल अधिकारको संरक्षण र प्रवर्धनको निम्ति विभिन्न प्रावधानहरूलाई समावेश गरिएको पनि थियो सरकारी गैर सरकारी एवं अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट बाल क्षेत्रमा विभिन्न प्रकारका कार्यक्रमहरू हुँदै आइरहेको छ कतिपय बाल बालिकाहरू हिंसामा पीड़ित हुन पुगेका छन् बाल बालिकाहरूमा आर्थिक तथा सामाजिक समस्याहरू जस्तै विस्थापित भोकमरी गाँस बाँस औषधोपचार छाउपड़ी प्रथा कमनहरी प्रथा हलिया प्रथा जातीय विभेदको शिकार हुन पुगेका छन् बाल बालिकाको क्षेत्रमा विभिन्न बाल, बाल संरक्षण गृहहरू सञ्चालनमा आए पनि कतिपयले न्यूनतम आधारभूत मापदण्ड पूरा गर्न नसकेको र ती पनि अधिकांश शहरी क्षेत्रमा केन्द्रित रहेको स्थिति छ केन्द्रीय बाल कल्याण समितिले सैतिस जिल्लामा कुल चार सय संचालन में रहन सौ एकतीस मात्रचालन में रह अवस्थि इस सकारात्मक कदम हो बावजूद ठूल संख्या में रहकर वाल बाल बालिक अंचन पाने अकार संरक्षण को अधिकार विस को अधिकार सहभागिता को अधिकार कन रूप में प्रभावित अवस्थि घर पूर्वको सा पाँच सुनसरी ग्रामीण समाज उत्थान केन्द्र आरएसडिसी देवानगञ्जमा म बाल संरक्षण कार्यक्रमको कार्यक्रम संयोजक रहेर चाहिँ काम गर्दछु र त्यसमा चाहिँ खास गरी यो बाल संरक्षणभित्र वैकल्पिक स्याहार भन्ने परियोजनालाई चाहिँ सुनसरी जिल्लाको दक्षिणी क्षेत्रमा रहेका गाविसहरू जसमा चाहिँ हामीले दसवटा गाविसमा प्रत्यक्ष रूपमा काम गरिरहेका छौँ भन्ने अप्रत्यक्षमा चाहिँ हामीले सुनसरीको अझ दसवटा गाविस मा चाहिँ थप दसवटाका विषयमा काम गर्दैछौ स्थानीय तहमा भने जिल्ला तहमा चाहिँ जिल्ला स्तरका सरकारवालाहरूसँग चाहिँ यो परियोजना सञ्चालनमा रहेको छ सहकार्य गर्दै र यो परियोजनाको मुख्य उद्देश्य चाहिँ स्थानीय तहमा गाउँ बाल संरक्षण समितिलाई चाहिँ बाल संरक्षणको विषयमा चाहिँ उहाँहरूलाई चाहिँ सक्रिय बनाउने सँगसँगै बाल बालिकाको संरक्षणका निम्ति उहाँहरूलाई चाहिँ बनाएका कार्ययोजनाहरू <laughs> स्थानीय सरकारवालाहरूसँग चाहिँ कोर्डिनेसन गराउने र वैकल्पिक स्याहारको आवश्यकतामा परेका बालबालिकाहरूलाई समुदायमै उहाँहरूलाई राखेर रा, उहाँहरूको फ्यामिली स्ट्रेन्थनिङ गराउने र भिसिपिसी जुन भन्छौँ गाउँ बाल संरक्षण समिति त्यसलाई चाहिँ आवश्यक टेक्निकल कुराहरू प्रदान गर्दै उहाँहरूलाई चाहिँ क्रियाशील एउटा सुदृढीकरणको पक्षमा लाने होने जिला स्तर में जिला बाल कल्याण समिति संगसंगे अरुण बाल संरक्षण कार्यरत सरकारवाला बाल बालिक को सवाल में बाल बालिक बाल संरक्षण हनन का घटना में वहां सुदृढ़ीकरण का स्थानीय तहसम ची वहां भूमिका सक्रिय सह सहयोग रतर रह में रहकर सरकारवाला लाई चाहिँ जिल्ला बाल कल्याणले प्रत्यक्ष सरोकार राखी उहाँहरूसँग चाहिँ कार्यक्रम गर्ने सँगै चाहिँ जिल्ला स्तरमा भएका बाल संरक्षणका सवालहरूलाई चाहिँ पोलिसी लेभलमा एउटा नीतिगत रूपमा चाहिँ कार्यान्वयनमा सरकारवालाहरूको मजबुत भूमिका बनाउने चाहिँ हाम्रो यो परियोजनाको चाहिँ मुख्य लक्ष्य रहेको छ जसमा चाहिँ अहिले हामीले काम गर्दाखेरि सुनसरी जिरा में यह वैकल्पिक सहारो भिची हमें बढ़ी चीज यह किनशिप मा, मा रहेको बालबालिंग हमी प्रत्यक्ष काम कर का जो चीज अभिभावकहीन बालबालिशरी परित्यक्त बालबालि रिवार छुटने संभावना का बालबालि बढ़ी रहस में हमी ती काम गर्दाखेरि स्थानीय तहमा गाउँ विकास समिति त्यसै गरी त्यो यो, यो हामीसँग पारा सामाजिक कार्यकर्ता पिएचडब्लु भन्छौँ त्यसै गरी चाहिँ यो भिसिपिसीसँग चाहिँ संयुक्त साझेदारी गरेर उहाँहरूसँगको सहकार्यमा चाहिँ हामीले काम गर्दै गइरहेका छौँ र उहाँहरूको अगुवाईमा चाहिँ हामीले सहजीकरण गर्ने काम गरेका छौँ भन्ने त्यहाँबाट एउटा ट्रेन चाहिँ एउटा मेकानिजम चाहिँ जुन पहिलाको ट्रेन चाहिँ स्थानीय तहबाट अभिभावकविहीन बालबालिका सडक बालबालिका हुँदाखेरिको ट्रेन चाहिँ बाल पुर्याउने ट्रेन एउटा सिफारिस गर्ने प्रक्रिया थियो त्यसलाई त्यसलाई चाहिँ रोकथाम गर्नको लागि स्थानीय तहमा चाहिँ हाम्रो सरकारवालाहरू मार्फत सचेतनाको काम र गाउँसासँग चाहिँ रहेका गाउँसा प्रतिनिधिहरूसँग चाहिँ चाहिँ यो इफेक्टिभ गेट किपिङ चाहिँ वास्तवमा त्यो बच्चाहरूलाई चाहिँ कहाँनिर उपयुक्त हुन्छ वैकल्पिक सेयरको विषयमा चाहिँ उहाँहरूसँग चाहिँ यो कानुनीगतका कुराहरूमा पनि हामीले सहजीकरण गर्छौँ र त्यो प्रक्रिया एकदमै राम्रो भएको छ हाम्रो स्थानीय तहमा अहिलेसम्म चाहिँ बालगृहमा कुनै पनि गाउँसा हाम्रो कार्यक्षेत्रको गाविस आ, का गाउँसा प्रतिनिधिहरूले पनि होइन चाहिँ सिफारिस गरेर पठाएको छैन यो चाहिँ एकदमै एउटा राम्रो सफलता हो र त्यसलाई चाहिँ त्यसै गरी त्यो हाम्रो क्षेत्रमा रहेका जोखिममा रहेको बच्चाहरू जो चाहिँ बच्चा बाल संरक्षण को आवश्यकता छ तिनीहरूको तथ्याङ्कलाई अध्यावधिक गर्ने काम चाहिँ पिसिपिसीले गरिरहेको छ होइन त्यो चाहिँ त्यसपछि त्यसलाई चाहिँ गर्ने काम चाहिँ यो वर्ष चाहिँ डाइरेक्ट भिसिपिसीले चाहिँ जिल्ला तहसम्म चाहिँ उहाँहरूले आफै कोअिनेसन गरेर एउटा अध्यावधिक होस् मेरो नाम राज सुमारपाल हरिराज सार म हरिणा गाउँ बाल संरक्षण समितिको संयोजक कति भयो संयोजक भएको संयो भएको हजुर हाम्रो गाउँ विकासमा चाहिँ दुई साल सैत्र उन्नाइस गते गठन भएको हो गाउँ बाल संरक्षण समिति करिब करिब दुई वर्ष जति हुन आँटेको छ अनि गाउँमा काम गर्दा कति सारो कति गाह्रो साह्रो त साह्रो गाह्रो पनि परेको छ सर त्यसमा चाहिँ हामी एउटा गाउँ बाल संरक्षण समितिको संयोजकको हैसियतले हाम्रो जम्मा नौजनाको सदस्य टिमहरू छन् खास कार्यक्षेत्र हाम्रो गाउँ विकास हरिनग्राकै नै हो इसमें से हम तो अंतर्गत अब जोखिमपूर्ण अवस्था बच्चा इस खोजी नीति करो खोजीनीति को क्रम में अस्थ हम सात जना जी बच्चा जोखिमपूर्ण अवस्थ बच्चा भेट को बच्चा हमी ए मापदंड अनुसार में मूल्यांकन के हिसाब से बच्चा को नामांकन करें तैंको तथ्यांक संकलन करें हमी आरएसडीसी चिल्ड्रेन चाह बुझाया छो यस्तो जोखिमपूर्ण अवस्थाको बच्चा मापदण्ड अनुसारको बच्चा यो भनेर चाहिँ यस्तो कामहरू गरिरहेछ तपाईँहरूको काम सकियो अब सकेको त छैन त्यसमा चाहिँ अब जोखिमपूर्ण बच्चालाई अब गाउँ स्तरमा रहेका जोखिम बालबालिकाहरूको हक हितको लागि संरक्षण जस्ता काम गरिरहेछु र आजसम्म पनि गर्दै आएको छु त्यसमा पनि अब जोखिमपूर्ण बच्चाको अब त्यसको के अरे वैकल्पिक सुहार विषयमा त्यसको हेरचाहको विषयमा केसला समझौता करने कं राख्स हमी कसरी मिलाने राज्यसंग के मांगने सहयोग के करने भिशिम को गांव विवास सहयोग को अपेक्षा रखे गांव विवास हम लिने गर गांव वििकस समिति को हम अब वर्तमान अवस्था में गांव अध्यक्ष सचिव को हसियत लेकिन गांव बाल संरक्षण समिति के हो रहा वहां के काम कर धारण बुझ्नुहुन्न उहाँहरूले त गाउँ विकास समितिले त्यसको स्वरूप हामीले चाहिँ अब हाम्रो आरएसडिसी देवानगंजले आपतकालीन कोष भन्ने पाँच हजार जतिको सहयोग दिन्छ त्यो सहयोग बापतको लागि इनरवास्थित हाम्रो शनिमा विकास बैंक लिमिटेडमा चाहिँ यसरी खाता खोलेको छ त्यसमा वार्षिक पाँच हजार जति आपतकालीन कोषको लागि दिनु गइरहेको छ त्यो पैसामा अब जोखिमपूर्ण बच्चालाई भरे कुनै एउटा घातक बिमारी परो या लडेर फुटै भाँचो या टोक्कै फुटो भनेर एउटा हमी कहा निवेदन लहां अभिभावक संरक्षक तो अन्सार हमी सके पांच सौ हजार पन्द्रह सौ जी चाह वहां सहयोग करा गया छह खास विद्यालय में पठन पाठन को लगी हमी दैनिक विद्यालयसम शिक्षक पराममर्श कर विद्यालयसम भोग कामहरू चाहिँ क्रियाकलापहरू हामी गरिरहेछौँ अहिलेसम्म सातवटा कुनै बच्चाको अब गार्जेन नहुन सक्ला कस्तो कस्तो छ त्यो बच्चाहरू सातजना मध्ये चाहिँ हरिनगरा गाविस वार्ड नम्बर दुई स्थित मुसरी टोल छ दलित बस्ती त्यसमा चाहिँ उसको बुवाले आमालाई नै ज्यान मारेर नि ज्यान मारेर चाहिँ उहाँ जेल बस्नुभएको छ उहाँको दुइटा बच्चा छ बच्चाको नाम चाहिँ रंजना ऋषिदेव रहेछ रीपक कुमार ऋषिदेव अहिले चाहिँ उहाँको वर्तमान स्थिति हेर्दाखेरि उहाँको अभिभावक नभएको कारणले गर्दा उहाँ फुफूको घरमा चाहिँ हामी उहाँलाई चाहिँ संरक्षक अभिभावक भनेर त्यहाँ जिम्मा लगाएको छु र त्यस्तै प्रकृतिको हो भनेदेखि हाम्रो हर्नेगरास्थित वार्ड नम्बर तीनमा चाहिँ पिंकी कुमारी महतो भन्ने एउटा हाम्रो जोखिमपूर्ण बच्चा छ उहाँको आमा बुवा दुईटैलाई प्राणघातक रोगबाट चाहिँ मृत्यु भएर उहाँ चाहिँ नबालक एउटा भनेपछि उहाँ चाहिँ एउटा नबालक बच्चाको हैसियतले उहाँको हजुरबुवा को जिमा हामी लगाएको छौँ त्यस्तै गरी हाम्रो हर्नगरा वार्ड नम्बर पाँच स्थित एउटा बच्चा चाहिँ हाम्रो के अरे सहनाज खातुन भन्नेछ उहाँको आमा मरो बुवाले चाहिँ अर्को श्रीमती घरभित्र आएको छ त्यसमा चाहिँ त्यो बच्चा पनि जोखिम अवस्थामा नै चा। छ उहाँको चाहिँ सानै आमाको जिम्मा चाहिँ हामी लगाएको छौ अब यो प्रकृतिको बच्चाहरूलाई चाहिँ नेपाल सरकार अथवा गाउँ विकासले त सहयोग गरेको अवस्था केही सहयोग गरेको छैन अहिलेसम्म पहल गर्छ हामी गरेका छौँ तर अस्थी कोई हमारो अड़सठी उन्हत्तरी को, को कार्य परिषद आर्थिक वर्ष को ऊ में चाह गाविस सचिव हम अनोध कराखि यह बच्चा हम स्था तैयार संकलन कर खोजी नीति कर बालिका को क्षेत्र में छुट्टे पैसा छी सहयोग करहांस कर दौड़धूप कराविस सचिव आलटाल करने नीति नीति नई निसम को दुनिया को चाकरी गरेर पैसा दिने न मान्ने भनेपछि बालबालिकाको पैसा हामीले लगाउँदै न लगाउँदै अरू अरू क्रियाकलापमा लगाउँछु भन्ने किसिमको हामीलाई आश्वासन दिने तै पनि राजनीतिक स्तरको तवरबाट पनि हामीले पहल गरेर उहाँहरूसम्म अलिअलि पैसा लिएर तथ्याङ्क संकलन गरेर उहाँहरूले सहयोग गरिरहेको छौँ मेरो नाम अशोक कुमार मण्डल घर चाहिँ पूर्वको छ नम्बर तिन म पूर्वको सासिपिसीको सदस्य र पीएचडब्लू पनि हो यो भिसिपिसीले के काम गर्छ हाम्रो गाउँमा रहेका समुदायमा रहेका पिछडिएका जोखिममा रहेका बालबालिकाहरूलाई सङ्कलन गरेर त्यसलाई शिक्षा शिक्षा स्वास्थ्यमा यस्तै सहयोग गर, गर्दै आइरहेका छन् कति जति बालबालिकाहरू छन् हाम्रो गाविसमा जमा उन्चालिसजना छन् यस्ता जोखिममा परेका अनि अब यो उन्चालिसजना भनेको त एउटा जमात हो नि जमात अब इिरोक आमूल परिवर्तन को शिक्षा स्वास्थ्य आर्थिक लगायत उन्मे मौलिक अधिकार समेटने हेने निके चुनौतीपीसी समूह अथवा यो, यो सदस्य आ, काम गर्ने दरबियानमा पहिले पनि काम भएको हो गत वर्षदेखि लागू भएको हो त्यसरी काम गर्दाखेरि कुनै त्यस्तो सदस्यले आएर चाहिँ दाजु ठिक छ ल धन्यवाद भाइ ठिक छ धन्यवाद भन्ने गरेको छ कि छैन काम लिन मात्रै जानेका छन् के काम गरिदिनुहुन्छ उहाँहरूलाई जस्तै एकचालिसजना सबभन्दा हामी सब सबलाई त सक्दिनँ सहयोग गर्न त्यसलाई त्यसलाई सबभन्दा फोकस गरेर को सबभन्दा बढी जोखिममा परेको रहेछ त्यस त्यसलाई फोकस गरेर हामी जम्मा चारजनालाई सहयोग गरेका छौँ एकजना जस्तै आमाले बुहारले मारेर अहिले जेल जेल जानुभएको रहेछ अनि त्यसलाई अव संरक्षण गर्ने अभिभावक कोही कोही भएन त्यसलाई अङ्कलमा राखेर रा त अङ्कललाई त छँदै थियो उसको छोराछोरी झन उसलाई थप भयो धेरै गाह्रो भयो अनि त्यस अब उस, उसको पढाइको लागि अनि देखदेखको लागि हामी आरएसडिसी र सेभ माग गरेर हामी एउटा बिस हजार बराबर जतिको किराना पसल दिएका छौँ त्यहीबाट अहिले स्कुल स्कुल जाने आउने र घरमा बस्ने गरेका छन् अब यो बालबालिकाहरूसँग भेट हुन्छ त्यस्तो बालबालिकाहरूसँग बाल बाल बाल हामी महिना महिना महिना महि घरमा अब अब कतै घुम्न गयो भने हामी त्यहाँ पनि भेट हुन्छ त्यहाँ पनि हामी बच्चासँग सोधखोध गरि नै रहन्छौँ मेरो नाम नम्रता नोपाने म चाहिँ पूर्वको गाउँ बाल संरक्षण समितिको सचिव हामीहरूले चाहिँ पूर्वकुसामा चाहिँ पहिले सुरुमा बालबालिकाको डाटा संकलन गर्ने जुन बालबालिका जोखिममा परेको छ त्यसमध्येमा हामीहरूले गत वर्ष चाहिँ आर्थिक वर्षमा गाविसबाट अलिकति थोरै बजेट मागेर चाहिँ हामीहरूले जम्मा पच्चिसजना बालबालिकालाई स्टेसनरी सहयोग गरेका थियौं अनि आरएसडिसीको सहयोगमा हामीहरूले दुईज दुई परिवारको त्यस्तो जोखिममा परेको बालबालिकालाई दुई परिवारको बालबालिकालाई चाहिँ परिवार बाख्राको सहयोग गरेका छौँ र त्यस्तै कार्यक्रमहरू अहिलेसम्म सञ्चालन गरिरहेको छ हामीहरूको हामीहरूकोले सहयोग गा, गरेको ठाउँमा चाहिँ हामीहरू महिनामा एक एकचोटि चो, एक एकचोटि अनिवार्य हामीहरू अनुगमनमा जान्छौँ अहिलेसम्म त्यस्तो गरेर खाएका छैनन् र संरक्षकहरू पनि त्यस्तो बालबालिकालाई नराम्रो गरेको छैन आफ्नै अभिभावकहरू नै छन् भन्नाले आमा नभ नभए पनि आमा हुनुहुन्छ आमा नभए पनि बुवा हुनुहुन्छ अब अब यसरी तपाईँहरूले सहयोग गर्दाखेरि साँच्चै उनीहरूको जीवनमा केई परिवर्तन आएको महसुस गर्नुभएको छ अहिले तत्कालै भन्दाखेरि चाहिँ अब उनीहरूलाई भर्खर एउटा बाख्रोले त के सहयोग हुन्छ र भर्खरै प्रदान गरेको हुनाले अहिले त केही सहयोग छैन तर त्यसले पछि पछि भविष्यमा चाहिँ उनीहरूलाई सहयोग हुन्छ होला भन्ने आशा राखेका छन् माग्न आउँछन् नि थुप्रै त्यस्ता बालबालिकाका संरक्षकहरू मलाई यो पुगेन त्यो पुगेन भन्न नि तपाईँहरूसँग आउँदैन झगडा गर्नु आउँछन् कतिजना आउँछन् के अरे मेरो बच्चाको पनि नाम लेखाइदिनु मेरो बच्चा पनि त्यस्तोमा पारिदिनु मलाई पनि बाख्रा बनाइ पारिदिनु मलाई पनि स्कुल ड्रेस पारिदिनु स्कुल ड्रेस पनि हामीले प्रदान गरेका छौँ है आरएसटिसीको सहयोगमा अनि स्कुल ड्रेस पनि प्रदान गरिदिनु भनेर भन्छन् कतिजनाले तर अब तपाईँहरूलाई होइन यो भनेको चाहिँ यस्तो खालको बालबालिकालाई हो भनेर चाहिँ उनीहरूलाई बुझाएर मैले पठाइदिने गरेको छु अनि यो सँगसँगै मुख्यतया हेर्ने हो भने बालबालिकालाई चाहिँ अब प्रोटेक्सन दिनुपर्छ संरक्षणभित्र पनि होइन यस्ता जोखिममा परेका बालबालिकाहरूलाई नै सहयोगको लागि यो कार्यक्रम आएको हो तर धेरै जस्तो ट्रेन्ड के हुन्छ भन्दाखेरि यस्ता बालबालिकाहरूलाई चटक्क उठाएर चाहिँ बालगृहमा ल्याइदिने क्या त्यस्तो छ कि छैन तपाईँहरूसँग त्यस्तो छैन हामीहरूकोमा हामीहरूकोमा जो अघि नै मैले भने आमा नभए पनि बुवा हुनुहुन्छ त्यस्तो हुँदै नहुनेको पनि आफन्तकोमा कसैको फुबु फुपुको हुन्छ या काका काकीको घरमा त्यस्तैमा नै संरक्षण दिइरहेका छौँ अहिलेसम्म यहाँसम्म त राम्रो कुरा छ अब यो बच्चा भोलि बयस्क होला सोह्र वर्ष पार गर्ला उसले आफ्नो आइडेन्टिटी खोज्छ एक हिसाबले तपाईँहरू कानुनी संरक्षकको रूपमा बस्नु भएको छ तपाईँको समिति अहिलेसम्म हामीहरूको जुन जोखिममा परेका बालबालिकाहरू हामीहरूले डाकामा ल्याएका छौँ उहाँहरूको सबैको जन्म दर्ता भइसकेको छ जन्म दर्ता भइसकेपछि उहाँहरूले नागरिकता त पाइ नै हाल्नुहुन्छ नमस्कार मेरो नाम खेतकुमारी गुरगाई पूर्व कुसा वार्ड नम्बर सात हो म बाल संरक्षण भिजिपिसीको सदस्य हुँ र हाम्रा यो बाल बालिका अभिभावकविहीन भएका बाल चाहिँ हामीले सहयोग गर्दै आएका छौँ आरबिसीले चाहिँ हामीलाई धेरै सहयोग गर्नुभयो पहिले हामीहरूको गाविसबाट पनि यो केही थिएन यसको लागि बच्चाहरूको लागि अहिले उहाँहरूले आएर आँखा खोलिदिएकाले चाहिँ हामीले एउटा समूह बनाएर चाहिँ भिसिपिसी भन्ने गरेका त्यो भिसिपिसीले त्यो बालबालिकालाई हामीले खोजी गरेर ल्याएर उहाँहरूलाई आय आर्जनको लागि केही कसैलाई बाख्रा कसैलाई खसी कसैलाई चाहिँ दोकानहरू यस्तोहरू दिएर उहाँहरूलाई अरूले पनि भन्छ खै त हामीलाई दुईजनालाई दिनुभयो हामी पनि त त्यही स्थितिमा छौँ हाम्रा पनि छोराछोरीले पढ्नुपर्छ हाम्रा छोराछोरीलाई ड्रेस छैन खाना छैन ला के गरे गर्नु हाम्रो गर्ने छैन गार्जन भन्नुहुन्छ उहाँहरूलाई आश्वासन दिन्छौँ हामीले हामी अब गाविसबाट पनि केही माग गर्छौँ नेपाल सरकारसँग पनि हामी सम्झौता गर्छौँ र तपाईँहरूका लागि हामी केही पहल गर्छौ यत्तिकै तपाईँहरूलाई हामी छोड्दैन भनेर उहाँहरूलाई आश्वासन हामी दिन्छौँ दिँदै पनि आएका छौँ र अझै पनि दिन्छौँ र पनि यसमा लागि पनि पर्छौँ होला भन्ने आशा राखेकी छु मैले पनि अनि यो काम गर्दाखेरि गाउँ विकास समिति त्यसपछि त्यहाँका स्थानीय सङ्घ संस्था थुप्रै क्लबहरू होला अब यी सरकारवाला सबै सबै सरकारवालाहरू हुन् यी सरकारवालाहरूले तपाईँलाई सहयोग गरेको के महसुस गर्छ अब गाविसमा पनि हाम्रो बालबालिकामा आएका रकमहरू चाहिँ हामीलाई चाहिँ दिनु हाम्रा यस्ता बालबालिका छन् अभिभावकबिन भएका हामी उहाँहरूलाई सहयोग गर्छौ आर्थिक सहयोग गर्छौँ त्यसका लागि भन्दाखेरि होइन अब कलबलाई पनि दिनुपर्छ यता पनि दिनुपर्छ भनेर दिन दिन थोरै दिनुहुन्छ उहाँहरूले हामीलाई होइन यो कुरो थोरै हामीलाई दिएर पुग्दैन धेरै नानीहरू छन् हाम्रा त्यता अभिभावकहीन उन्चालिसवटा बच्चाहरूलाई हामीले हेर्दाखेरि कसरी हामीले हेर्ने हामीसँग केही छैन भनेर भन्दाखेरि होइन बिस्तारै जाउँ न एकैचोटि नगरौ न उता पनि दिनुपर्छ यता पनि गर्नुपर्छ भन्नुहुन्छ उहाँहरू उहाँहरूको वायर पनि आशा हामीले धेरै गरेका राखेका छौँ गाविसको पनि अनि सर संस्थाले त अब के गर्छ प्लान नेपालले पनि पहिले यस्तो यस्तो बच्चा छुट्याएर एउटा बिहान गरेको थिएन अहिले चाहिँ गर्दै समितिले चाहिँ अब उहाँहरू चाहिँ आरटिसीले गरे अनुसारले चाहिँ हामीले गरेका धेरै खुसी लागेको छ जाए हामी समितिलाई पनि यो गर्न पाएकोले चाहिँ नमस्कार मेरो नाम सीता बजगाई हो म मेरो घर चाहिँ पूर्वकुसा आठ हो म चाहिँ त्यही आठ पूर्वकुसा आठकै बालबालिका जोखिममा परेका बालबालिकालाई हेर्ने गर्दछु त्यो हाम्रो यादव परिवार हुनुहुन्छ उहाँको बुवा हुनुहुन्न उहाँको जन्म दर्तै छैन अहिले कि जम्मा तीनजना बच्चा हुनुहुन्छ तर तिनैजनाको बच्चाको छैन यसपालि पोहोर साल त नायिता चाहिँ आमाको चाहिँ तर कुमारमै बनाएको रहेछ उसको त्यसले गर्दाखेरि जन्मदर्ता मिल्दैन भन्ने कुरा भयो हुन चाहिँ अनि हामीलाई चाहिँ भन्यौँ कि अब जसरी नै गरिदिन्छौँ हामी आउनु एउटा चाहिँ भनौँ कार्की हो होइन उसको चाहिँ लानु हो घर चाहिँ उसको बाउ चाहिँ के भन्नु चा प्यार, चा, चा चा। अब कहाँ गएको छ थाहै छैन आमा चाहिँ त्यस्तै ऊ के अरे प्यारा भएर ऊ घरमा बसेको छ अहिले अहिले ठुलो ममिजमा बसिरहेछ अब ऊ चाहिँ के भने पढ्नमा ध्यान छैन उसको खाली काम छ खाली काम छ कति भने पनि ऊ टेर्दैन अब भन्छु कि यति सहयोग गरेको छ उसलाई अस्ति पनि लुगा कपडा भनेर भान भनेको थियो उसले भनौँ कि मेरो छँदैछ म लुगा कपडा लिँदिनँ मलाई बरु स्टेसनरी सामान दिनु भनेर उसलाई जति पढ्ने सामानहरू दिनुभएको छ आरएमडिसीबाट पनि त्यति गर्दा पनि ऊ गरिरहेको छुइनँ पढ्न चाहिँ पढ भनेर चाहिँ कराइरहेको छु म पनि त्यति गरेर चाहिँ पहल गर्दैछु यसपालिदेखि चाहिँ जाने कुरा गरिरहेको छ मेरो नाम युवराज पोखरेल म गाउँ विकास समिति रामगञ्ज बेलकचियाको गाविस सचिव सचिव हुनुहुन्छ सारे गाह्रो काम गर्न समुदायमा धेरै धेरै सोचे भन्दा पृथक 26 मन्त्रालयको उठानको निकाय भएको कारणले गर्दा गाविस सचिवलाई जति बाहिर रूपमा बाहिरी रूपमा हेर्दा सहज देखिन्छ भित्री रूपमा फलामको चिउराबरू सजिलो हुन सक्छ काम कारवाही गर्न बहुतै कठिनाई छ ल न यिनै कठिनाइभित्र एउटा कठिनाई है त अहिलेसम्म अहिले अहिले देखिएको ट्रेन्ड तपाईँको गाउँ विकासमा पनि परित्याग गरेका बालबालिकाहरूको जमा छ संख्या छ भन्ने कुरा आइसक्यो बाहिर सूचना मिडियामा पनि आइसक्यो अब यी परित्याग गरेका बालबालिकाहरूको विषयमा गाउँ विकास गाउँ विकास राबेको चाहिँ आफ्नो धारणा अथवा आफ्नो बुझाइ हुनु चाहिँ के बुझिदिनु भएको छ यही समाजमा हुर्केर बसेको बढेको पढेको कारणले गर्दा मेरो बुझाइमा गाउँ विकास समिति राबेको तर्फबाट यो हाम्रो ले र पिएसडब्लू साथीहरूले चाहिँ कलेक्शन गरेका त्यस्ता भाइ बहिनीहरूलाई गाविसको तर्फबाट हुन सक्ने जस्तो अहिले रकम करिब 10 पर्सेन्ट प्रतिशत पर्थे रकम चाहिँ विनियोजन गरिएको हुन्छ त्यसमध्ये त्यसै रकममध्येबाट गाविसले गर्न सक्ने यथेष्ट सहयोग त्यस्ता बालबालिका सिआइजी बालबालिका भनिन्छ त्यस्ता बालबालिकालाई पी, भिसिपिसी साथीहरूसँग चाहिँ त्यो नौजनाको बडीहरूलाई चाहिँ मतलब सँगै राखेर सहकार्य गर्दै गाविसले आगामी कार्यक्रमहरू का चाहिँ राम्रो तरिकाले म गर्छु जस्तो वा गर्नेछु गराउनेछु जस्तो मलाई चाहिँ लाग्छ चा। यो नीतिगत कुरा गर्नुपर्दाखेरि नेपाल सरकारले यस्ता बालबालिकाहरूको लागि कुनै त्यस्तो नीति बनाएको अवस्था देख्नु भएको छ हालसम्म त्यस्तो चाहिँ आएको छैन म कुरो जोड्नै पर्ने हुन्छ अब थाहा पाउँदा म नयाँ चाहिँ सचिव हो तापनि यस्तो सेक्टरमा काम गर्न जिज्ञासो छु उत्सुक छु त्यस्तो कुनै परिपत्र मलाई आएको जस्तो चाहिँ लाग्दैन भर्षक यो हाम्रो स्थानीय विकास सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले त्यस्तो सिआइजी बच्चाहरूको बारेमा केही बजेट विनियोजन गरेर गाउँ गाउँ नगर नगरका वार्ड वार्डमा चाहिँ त्यस्ता सिआइजी बच्चालाई कलेक्सन गरेर भिसिपिसी मार्फत अब कहाँ सम्बन्धित निकायमा पुर्याउनु पर्ने हो त्यसको लागि चाहिँ पहल गर्दै बजेट विनियोजन गर्दै राम्रो हुने थियो जोखिममा परेका बालबालिका यदि मेरो गाउँ विकास समिति मात्रै नभइकन यदि अरू कुनै गाउँ विकास मा वा नेपाल अधिरात्यो एफएम सुनिरहनुभएका सबै श्रोताहरूले यदि सुन्नुभएको छ बुझ्नुभएको छ देख्नुभएको छ भने सम्बन्धित जिल्लाको यदि स्थापना भएको छ भने आरएसडिसी भन्ने एउटा संस्था छ त्यसमा सेभ द चिल्ड्रेन त्यो संस्थामा महिला विकास कार्यालय र यही को लोकल स्थानीय एफएम पपुलर एफएम नाइन्टी नाइन पोइंट फाइव मेगाज में यह सूचना संप्रेषण कर दूंभ हमीर संप्रेषण करने व्यक्तिप्रति धन्यवाद आभार व्यक्त करना चाह अ तक सुरक्षित समुदाय हम अभिप्राय तपाई सबैलाई कस्तो लाग्यो हामीलाई लेखी पठाउन सक्नुहुन्छ त्यसको लागि हाम्रो ठेगाना रहेको छ कार्यक्रम सुरक्षित समुदाय हाम्रो अभिप्राय पपुलर एफएम 99.5 नाइन पोइन्ट फाइभ मेगा सुनसरी पोस्ट बक्स नम्बर शून्य सात त्यसै गरी आरएसडीसी देवानगंजको कार्यालय र जिल्ला बाल कल्याण समिति इनरवा सुनसरीमा पनि लेखी पठाउन सक्नुहुनेछ हस्त रेडियो कार्यक्रम सुरक्षित समुदाय हाम्रो अभिप्रायको निर्धारित समय सकिने लागेको छ कार्यक्रम सुनिदिनु भएकोमा तपाई सबै श्रोताहरूलाई सधन्यवाद। अनि प्राविधिक मित्रले संयोजन गरिदिनु भएकोमा उहाँलाई पनि धन्यवाद दिँदै सहकर्मी महेन्द्रसँगै म कार्यक्रम प्रस्तुता गमन विदा हुन्छु नमस्कार शुभरात्री